तसँग थप दुई नाका खोल्न नेपालको प्रस्ताव भारतीय राष्ट्रपति मुखर्जी भाइ टीकाका दिन नेपाल आउने भारतको प्रस्ताव <्णाग> डाक्टर किसीसँग भएको सहमति कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन सप्तकोशी नदीमा पानीको बहावर्षकै उच्च रूस र अमेरिकाको संयुक्त पहलमा सिरियामा युद्ध विराम विरायतका पूर्व प्रधानमन्त्री क्यामरुङद्वारा सांसद पदबाट राजीनामा र्राजील में जारी पारा ओलंपिक खेलकूद को पदक तालिकीन सिनको अग्रता कायम प्रभावकारी प्रसारण तीन बजेटी खबर में स्वागत परराष्ट्र मन्त्री डा प्रकाश रण महतले आफ्नो भारत भ्रमणबाट प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका लागि वातावरण बनाएको दावी गर्नुभएको छ भारतको नयाँ दिल्लीबाट फर्किएका मन्त्री महतले विमानस्थलमा पत्रकारहरूसित कुरा गर्दै प्रधानमन्त्रीको भारत भ्रमणमा एजेण्डाबारे आफ्नो भारतीय पक्षसित कुराकानी गरेको जानकारी दिनुभयो प्रधानमन्त्री दाहालले आउँदो बिहबार गर्ने भारत भ्रमणका क्रममा पञ्चेश्वर बहु यो आयोजना अघि बढ़ाउने हुलाकी निर्माणको दोस्रो चरण सुरु गर्ने र ऊर्जा व्यापार सम्झौता अर्थात पीटिए कार्यान्वयन तहमा लैजाने बारे छलफल र सहमति हुने महतले बताउनुभयो भारतलाई कञ्चनपुरको चाँदनी दोधारामा कैलालीमा गरेर थप दुई खोल्न प्रस्ताव गरेर गरेको र त्यसमा भारत सकारात्मक रहेको मन्त्री महतले बताउनुभयो प्रधानमन्त्रीको भ्रमण कुनै नयाँ सन्धि सम्झौता गर्ने भन्दा पनि पुरानो सन्धि सम्झौतालाई नै अघि बढ़ाउन केन्द्रित हुने परराष्ट्र मन्त्री महतले जानकारी दिनुभयो यसैबीच भारतले राष्ट्रपति प्रवण मुखर्जीले नोभेम्बर एक अर्थात कार्तिक सोह्र नेपाल भ्रमण गर्ने प्रस्ताव गरेको छ भारत भ्रमणमा गएका परराष्ट्र मन्त्री महतसँग भारतले पछिले नोभेम्बर एक तारीकमा मुखर्जीले नेपालको भ्रमण गर्ने प्रस्ताव गरेको हो तर त्यो दिन भाइटिका पर्ने भएकाले त्यसको भोलिपल्टका लागि राष्ट्रपति मुखर्जीको भ्रमण तय गर्न आग्रह गरेको महतले बताउनुभयो त्यसपछि भारतले आन्तरिक छलफल गरेर सहम गरेर मिति तय गर्ने बताएको छ कार्तिक तेस्रो हप्ता भारतीय राष्ट्रपति मुखर्जीले नेपाल आउने महतले बताउनुभयो यसैबीच परराष्ट्र मन्त्री डा प्रकाश शरण महतले आफू सवार नेपाल वायु सेवा निगमको जहाजको टायर पंचर भएकोमा आक्रोश व्यक्त गर्नुभयो भारतको राजधानी दिल्लीबाट काठमाडौँ आएको उहाँ सवार विमानको टायर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा पड्किएको थियो टायर पन्चर भएपछि मन्त्री महसिदसहितका यात्रुलाई विमानबाट उत्र बिस पच्चिस मिनट अतिरिक्त समय लागेको थियो प्रधानमन्त्री पुष्पकमल दाहालले डाक्टर गोविन्द केसीसँग भएका सहमति कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ आफ्नो सरकारी निवास बालुवा टाढ़मा सम्बन्धित विभागीय मन्त्रीहरू स्वास्थ्य मन्त्री गगन थापा र शिक्षा मन्त्री धनीराम पौडेलसँग छलफल गरी उहाँले डाक्टर केसीसँग राज्यले यसअघि गरेका सहमति कार्यान्वयन गराउन निर्देशन दिनुभएको हो छलफलमा माध्यका मा अध्यक्ष प्राध्याप प्राध्यापक केदार भक्त माथेमा सहित आयोगका पदाधिकारी सहभागी भएका थिए प्रधानमन्त्री दाहालले मेडिकल शिक्षा क्षेत्रका अरू समस्या भए तिनलाई पनि तत्काल समाधान गर्न पनि निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ आफूसँग यसअघि भएका सम्झौताको कार्यान्वयनमा सरकार गम्भीर नभएको भन्दै डाक्टर केसीले अब पनि माग पूरा नभए फेरि अनसन बस्ने चेतावनी दिनुभयो पूर्वी पहाड़ी जिल्लामा वर्षा नरोकिएपछि सप्तकोशी नदीमा पानीको भाव उच्च भएको छ योसँगै कोशी ब्यारेजमा खतराको संकेत स्वरूप रातो बत्ती बलिएको छ सप्तकोशी नदीमा पानीको भाव यो वर्षकै उच्च पुगेको छ आइतबार बेलुकादेखि नै सप्तकोशीको पानीको भाव बढ़न शुरू गरेको थियो आज मापन गरी अनुसार पानीको भाव दुई लाख चौरासी हजार पुगेको सुनसरीका प्रहरी प्रमुख एसपी पोसरराज पोखरेलले बताउनुभयो कोशीबारेसका छपन्न मध्ये आज बत्तीस ढुका खोलिएको एसपी पोखरेलले जानकारी दिनुभयो चट्याङ लागेर दाङमा एकजनाको ज्यान गएको छ दुईजना घाइते भएका छन् सोमबार राति परेको चट्याङले बाघ मारे का सोह्र वर्ष पवन केसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ उनको मंगलबार बिहान राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारका क्रममा ज्यान गएको हो त्यस्तै चट्याङ लागेर पवनका आमा जुद् मारी र दिदी रेणुका घाइते भएका छन् उनीहरूको राप्ती अनुसार अस्पतालमा उपचार भइरहेको छ राती सुतिरहेको अवस्थामा चट्याङ लागेर तीनैजना घाइते भएका थिए दाउरा लिन जाँदा नदीको दोभानमा फँसेका कञ्चनपुरको देखत भुली गाविस छका तीनजनाको उद्धार गरिएको छ देखत भोलि मछेली नदी र बनहरा नदीवेश दोभानमा थुनेका देखतभुली छका तीस वर्षका प्रेमचौधरी 50 वर्षका साधु राणा र उहाँकी बुहारी उन्तिस वर्ष कि हरिदुलिया राणालाई इलाका प्रहरी कार्यालय झलारीको टोलीले झण्डै पाँच घण्टाको प्रयासपछि सोमबार बेलुका उद्धार गरिएको हो नदीले बगाएर ल्याएका दाउरा संकलन गर्न गएका बेला एक्कासी नदीमा बाढी आएपछि उनीहरू थुनिएको इलाका प्रहरी कार्यालय झलारीका प्रमुख सुदाम रावलले जानकारी दिनुभयो इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सुदाम रावल र सशस्त्र प्रहरी बल शैलेश्वरी गढ़का प्रहरी निरीक्षक डबल बहादुर एडीको कमाण्ड कमाउन्डमा घटनास्थल पुगेको प्रहरीको उद्धार टोलीले फसेको सकुशल उद्धार गरेको हो पहाड़ी जिल्लामा दुई दिनदेखि भइरहेको वर्षाले यहाँका नदी नालामा पानीको सतह बढ़ेको छ चक्कु प्रहारबाट एक युवकको गै राती मृत्यु भएको छ भने चक्कु प्रहार गर्ने समूहका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ मृत्यु हुनेमा अपी नगरपालिकाका अपी नगरपालिका चारका बाइस वर्ष गणेश कुहर रहेका छन् चक्कु प्रहारबाट घाइते कुहोरको जिल्ला अस्पताल दार्चुलामा उपचार हुन नसक्दा भारत रेफर गरिएको थियो कुहोरको थप उपचारका लागि भारत लैजाँदै गर्दा गए राति बाटोमै ज्यान गएको बताइएको छ यसअघि घाइतेको पेटमा गहिरो चोट रहे रहेकोले लगातारगिरहेको लग... अस्पताल स्रोतले जनाएको छ अपी नगरपालिका छापरीको कोटमा डेउडा खेलिरहेका बेला सोमबार दुई समूहबीच झडप भएको बताएको छ खबर खबरमा केही देश बाहिरका खबर सिरियामा रूस र अमेरिकाले संयुक्त रूपमा पहल गरेको युद्धविराम सम्झौता लागू भएको छ युद्धविराम लागू भएसँगै हतियार नउठाउन सबै विद्रोही सम्म सहमत भएका छन् सिरियाली सरकारी पक्षले पनि यसमा सकारात्मक सहमति जनाएको छ युद्धविराम सम्झौता लागू भएपछि वर्षौंदेखि युद्धको मारमा परेका सिरियाली जनतालाई केही हदसम्म भए पनि राहत मिलेको छ सिरियाली राष्ट्रपति बसर अल असदले सम्झौताको अनुमोदन गरेका थिए गत साता जिनेभामा अमेरिका र रुसका समकक्षीबीच सिरियाली युद्धविराम सम्बन्धी सम्झौता सम्पन्न भएको थियो सम्झौता अनुसार एक साता अमेरिका र रुसले हात नहाल्नेसम्म इस्लामिक स्टेट आइएस र अलकायदा आबद्ध सशस्त्र समूहलाई आक्रमण गर्न सिरियाली सरकारलाई अनुमति दिएको थियो सिरियामा सन् दुई हजार एघारदेखि शुरू भएको संघर्षमा दुई लाख नब्बे हजारको मृत्यु भइसकेको छ लाखौं जनता विभिन्न देशका शरणार्थीका रूपमा रहेका छनृ बेलायतका पूर्व प्रधानमन्त्री डेभिड क्याम्रोनले सांसद पदबाट पनि राजीनामा दिएका छन् प्रधानमन्त्री पदबाट राजीनामा दिएको करिब दुई महिनापछि उनले सांसद पदबाट समेत राजीनामा दिएका हुन् उनले बेलायत युरोपियन युनियनमा रहने कि नरहने बारे भएको जनमत संग्रहको नतिजा सार्वजनिक भएलगतै प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए उनी बेलायत युरोपियल युनियनमै रहनुपर्ने पक्षमा थिए भने जनसहमत संग्रहको नतिजा युरोपियल युनियनबाट बेलायत बाहिरिनुपर्ने पक्षमा आएको थियो क्यामरुन सन् दुई हजार दसदेखि दुई हजार बेलायतको प्रधानमन्त्री रहे उनले सांसद पदबाट राजीनामा दिने घोषणा गर्दै आफू सक्रिय राजनीतिबाट केही समय टाढा रहन चाहेको जनाएका छन् खबर अन्त्यमा अब एउटा खेल खबर ब्राजिलको रियोदी जेनेवरीमा जारी पारा ओलम्पिक खेलकूदको पदक तालिकामा चीनको अग्रता कायमै रहेको छ उनपचास स्वर्ण पदकसहित चीन शीर्ष स्थानमा रहँदा सत्ताइस स्वर्ण पदक जितेको बेलायती दोस्रो स्थानमा पन्चाइरहेको छ तेस्रो स्थानमा रहेको युक्रेनले बाइस स्वर्ण पदक जितेको छ यसै गरी सोह्र स्वर्ण पदकका साथ अमेरिका चौथो स्थानमा छ भने आयोजक ब्राजिलले आठ स्वर्ण पदक जितेको छ पारा ओलम्पिकमा हालसम्म त्रिपन्न देशले स्वर्ण पदक जित्दा कुल पचहत्तर राष्ट्रले पदक तालिकामा नाम लेखाएका छन् यो सँगै दिउँसो तीन बजेको छ भारतसँग थप दुई नाका खोल्न नेपालको प्रस्ताव भारतीय राष्ट्रपति मुखर्जी भाइटिकाका दिन नेपाल आउने भारतको प्रस्ताव डाक्टर केसीसँग भएको सहमति कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन सप्तकोशी नदीमा पानीको भाव वर्षकै उच्च रुस र अमेरिकाको संयुक्त पहलमा सिरियामा युद्ध विराम बेलायतका पूर्व प्रधानमन्त्री क्यामरुनद्वारा संसद पदबाट राजीनामा र ब्राजिलमा जारी पारा ओलम्पिक खेलकुदको पदक तालिकामा चीनको अग्रता कायमै